नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमा उत्तरखण्डमा गएको हराइरहेका नेपालीहरूको खोजीमा पहल गरिदिन नेपाली कंग्रेस नलप्रासीले कंग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ध्यानकर्षण गराएको छ पौडेलसँगको भेटका क्रममा उनीहरूले तीर्थयात्रामा गएका कतिपय नेपालीहरू अझै स्वदेश नफर्किएकाले खोजीमा तदारूकता देखाउन आग्रह गरेका छन् उनीहरूले सरकारले अहिलेसम्म भएको उद्धारको सूचना नदिएको भन्दै सरकारको आलोचना समेत गरेका छन् भेटको क्रममा पौडेलले हराइरहेका नेपालीको खोजीका लागि सरकारका सबै निकायसँग आग्रह गर्ने आश्वासन दिनुभयो भारतको बद्री केदार तीर्थयात्रामा गएका नौरप्रासी स्थित गैंडाकुट गाविसका नौसनाको अवस्था अझै पनि पत्ता लाग्न सकेको छैन उत्तरखण्ड राज्यमा हालैको भीषण बाढी पहिरोमा परि बेपत्ता भएका हजारौं तीर्थयात्री मध्ये नेपालीका पनि थुप्रै परेपछि तिनका परिवार आफन्त शोकमा डुबेका छन् गैँडाकुट गाविस एकका कीतिनाथ उनकी पत्नी जमुना देवी चालिसे हरिश्चन्द्र चालिसे नेत्रप्रसाद पौडेल उन पत्नी विष्णु पौडेल गैनाकोट दुईका देवनारायण चालिसी उनकी पत्नी हीरा चालिसी हरिकला उपाध्याय र ईश्वरा लमसाल गत जेठ एकतिस गतेदेखि सम्पर्कबीन भएको उनीहरूको परिवारले बताएका छन् सरकारले उत्तराखण्डको बाढ़ी पहिरोमा परेका नेपालीको उद्धार गरी घर फर्काउने काम गरिरहेको छ भने कैयौं सम्पर्कबीन रहेका छन् इलाका प्रहरी कार्यले खैरनीले लागु औषध ओचार पसारमा संलग्न भएको अभियोगमा दुईजनालाई पक्राउ गरी अनुसन्धान परेका खैरनी चार मगनी बस्ने वर्ष पच्चिसका दिलीप चौधरीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो पक्राउ परेका अर्का व्यक्तिका बारेमा अनुसन्धान चलिरहेकाले उनको बारेमा तत्काल जानकारी दिन नसकिने इलाका प्रहरी कार्यले खैरनीका प्रमुख रमेश पण्डितले जानकारी दिनुभएको छ मंगलबार राति एक पक्राउ परेका साथबाट दुई एलएल एक महिना अघि लाख सेवन गर्दा गर्दै फेला परेको र पुनर्स्थापना गृहमा राख्ने सहमतिमा छाडिएको प्रहरीले जानकारी दिएको छ अनुसन्धानका क्रममा बेरिगञ्चबाट ल्याउने र पोखरा क्षेत्रमा बिक्री गर्ने गरेको पाइएको प्रहरी निरीक्षक पण्डितले जानकारी दिनुभएको छ लागु औषध विरुद्धको एन 32 दफा बाइसको अब चाहिँ मुद्दा अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो रत्नगर नौ निवासी श्याम बरालले उमा रिमाल संलग्न भएको लेनदेन तथा ठगी सम्बन्धी घटनामा आफ्नो नाम बिना कारण मोचिएको भन्दै आपत्ति जनाउनु भएको छ आज रत्नगरमा पत्रकार सम्मेलन गरी रिमालसँग आफ्नो कुनै लेनदेन नभएको र सावित्री नेपालको आत्महत्या हुनुमा आफ्नो कुनै दोष नरहेको बताउनु भएको छ आफ्नो सामाजिक तथा राजनैतिक चरित्र हत्या गर्ने उद्देश्यले सो घटनामा आफूलाई मोच्ने प्रयास भएको उहाँले आरोप लगाउनु भएको छ आफ्ना छिमेकी साथीहरूको रकम फसेको र सामाजिक कार्यकर्ता भएकोले को खोजी गर्न तथा प्रहरी नियन्त्रणमा लिन आफूले सघाएको भए पनि यसलाई अन्य ढंगले प्रचार प्रसार गरिएको भनाइ थियो उमाले रत्नगर नौ सालघारीको झण्डै डेढ करोड़ रुपियाँ असुलेर जेढ छ गते फरार भएको र सुकाण्डमा श्याम नाम पनि मुछिएको थियो धनगढीबाट पक्राउ परेकी उमा सात लाख रुपियाँ बराबरको जाजा दरोटी राखेर रा गत अठार गते रिहाई भएकी मुग्लिन काठमाडौँ सडक खण्डमा भएको दुर्घटनामा एमालेका पूर्व सभासद किरण गुरुङसे चारजना घाइते भएका छन् राति एक बजे मुगलिनबाट काठमाडौँ जाँदै गरेको ना दुई ख छ चार दुई नौ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट गोडिरहेको सभासद सवार ग एक छ आठ नौ एक छ नम्बरका ठोकिन दुर्घटना भएको हो पूर्व सभासद गुरुङसे चारजनाको भरतपुर स्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ बोर्बी चितवनको पदमपुरमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ सामुदायिक सहयोग केन्द्र बचौली र भरतपुर आँखा अस्पतालले आयोजना गरेको सो शिविरमा तीन सय जनाको आँखा परीक्षण गरिएको थियो शिविरमा भेटिएका पचासजना मोतिया बिन्दुका रोगीहरूलाई निशुल्क शल्यक्रियाका लागि भरतपुर अस्पताल पठाइएको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभएको छ भरतपुर अस्पतालका डाक्टर मारिया गौतम र प्रविधिक रमेश घिमिरीले आँखा परीक्षण गर्नुभएको सो शिविरमा आएका बिरामीहरूलाई निशुल्क औषधि वितरण खरेलले जानकारी दिनु भएको छ उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले चितवनका नौवटा उद्योगहरू बिच गैर कानुनी तबले सम्झौता गरी एकै संस्थानबाट गैर कानुनी काम गरेको महसले दावी गरेको छ महसले आज सूचना जारी गर्दै सो सम्झौताले स्वस्थ प्रतिस्पर्धालाई कुण्ठित गरेको दावी गरेको छ साथै उपभोक्ताले चर्को मूल्य तिरेर पानी बाते हाम्रो प्रश्न छ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिँदा विज्ञ र कानुनविदको राई बाँच्नुलाई तपाईँ के भन्नुहुन्छ यो जटिल विषय भएर बिहतारको सुझाव छलफल गर्ने कि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 नेपाल ट्राफिक खबरको यति बेला नारायणगढ हेटडा बेरग सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 गरी ल्याउने नाजाक माग पुरा गर्ने प्रतिबद्धता सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सरकारले नाजाज कामहरूमा सकारात्मक देखाइराख्नु भएको छ यो गल्ती हो कुनै पनि व्यवसायमा कुनै पनि व्यवसायले व्यापार सञ्चालन गर्ने त्यस्तालाई चाहिँ निरीक्षण गर्दाखेरि उल्टै आन्दोलन गर्ने र आन्दोलन गर्दाखेरि सरकारले चाहिँ सकारात्मक भएर ल तपाईँहरू गर्नुहोस् हामी केही पनि गर्दैनौँ भन्ने जस्ता यस्ता आश्वासन दिएर काम गर्दाखेरि उपभोक्ताहरू एकदमै मार्न परेका छन् यस्ता नजायज कुराहरूमा सरकारले जाज बनाउँदाखेरि यो सरकारको सरासर गल्ती हो अहिले नेपाल सरकारले जुन आन्दोलनकारी जस जुन व्यवसायको नाममा आन्दोलन गरेका छ व्यवसाय भनेर आन्दोलन गरेका या पानी व्यवसायहरूले आन्दोलन गरेका जुन आन्दोलन छ जो आन्दोलनै नायाजाज छ जो जसमा उनीहरूले तपाईँको चाहिँ मिसावट गर्न पाउनुपर्ने तपाईँको तपाईँको दूषित पदार्थ राखे पनि कारवाही हुनु नहुने जस्ता ढङ्गका माग राखेर आन्दोलन गरेका यो बिल्कुल गलत छ यो यो गलत मागलाई चाहिँ सरकारले जुन ढङ्गले सम्बोधन गरेर उनीहरूका माग पुरा गरि भनेर चाहिँ भनिरहेको छ यो सरकारको जुन मा केरे अरे कुरा गर्ने वचन दिइरहेको छ त्यो एकदम गलत हो उनीहरूले त्यस्ता आन्दोलनकारीहरूलाई कानुनी दायरामा ल्याएर कानुनी कठोरमा ल्याएर कारवाही गर्नुपर्छ सरकारले आन्दोलनकारीहरूलाई तिमीहरूलाई मन लागेको काम गर्नु भनेको सरकार नालायकपन हो भने हामी उपभोक्ताहरूलाई मा ठुलो अपराध गरेको छ सरकारले र ताकि व्यवसायहरूले उनीहरूले जे गरे हुन्छ भनेर कालो बजारी गर्ने व्यवसायहरूलाई पनि सरकारले छुट्नेखेरि हामी उपभोक्तालाई ठुलो मार्न पर्छ भने सरकारले गर्न नहुने काम जनताप्रति व्यवस्था गरेको छ यसले गर्दाखेरि निकट भविष्यमा नेपालमा ठुला काला व्यवसायहरू हुन सक्छन् जुन चाहिँ कदम आन्दोलनकारीहरूले चाले त्यो चाहिँ गलत हो किनकि अब सर्वसाधारण चाहिँ त्यसमा मुछनु भनेको हामी गरिबहरू अझ गरिब हुनु हो र जुन कुरा चाहिँ आन्दोलनकारीहरूमा चाहिँ सरकारले चाहिँ जे गर्छौ गर भन्यो त्यो भनेको नालायकपन हो यस्तो सरकार चाहिँ सरकारमा बसिरहनु भनेको हामी गरिबलाई अझ गरिब बनाउनु हो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 पण सँगै इन्टरनेट अनलाइन डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो नमस्कार।